नमस्कार तपाईँलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकुटेफ एम एक सौ दुई थोप्लो चार मेगाहट बा प्रत्येक साता को शुक्रवार बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बेलुका पांचतीस बजे होने गद गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगार्जसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकुट र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि सामाजिक रूपमा हुने विभेद क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ कार्यक्रम परिवर्तनका आवाजमा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर कुरा गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर स्थायी घर वर्धघाट भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा न्यु बुटवल फेमस टेलरिङ सेन्टर सञ्चालन गर्दै आउनुभएका राम सुनामीसँग कुराकानी गर्नेछौँ विशेष गरी आज हामीले उहाँसँग रहेर उहाँले सञ्चालन गर्दै आएको व्यवसायसँग सम्बन्धित रहेर कुराकानी गर् अब लाग रामुजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर स्वागत छ हजुर आरामै हुनुहुन्छ आरामै सर के गर्दै हुनुहुन्छ आजभोलि आजभोलि त्यही हो अब कामको व्यस्तता अनि तपाईँको जाइन गरेर कामकै सिलसिलामा गरिरहेको छ त्यही हो हजुर कति समय भयो विशेष गरी तपाईँले यो व्यवसाय गर्न लागेको फिलहाल यहाँ कि मलाई बाहिर कतै पहिले चाहिँ यहाँ गलकुटमा गर्न लागेको कति समय भयो म गोलकुट टु गोलकोटमा गर्न लागेको तपाईँको चाहिँ नि चार पाँच वर्ष भयो हजुरमा गर्नुभन्दा पहिले पनि गर्नुहुन्थ्यो म अन्त गर्थेँ म दुई कति छ सात महिना भनौँ एक दुई वर्ष विदेशमा गरियो यही टेलरिङै काम गरियो कुन ठाउँमा गर्नुहुन्थ्यो म साउदी अरब गरेँ हेर्नु साउदी अरब गर्दाखेरि मेरो लाइन भनेको म खास बम्बईबाट हो मेरो बम्बई चाहिँ के अरे मेरो ठुलो एउटा चाहिँ माडे हाम्रो अब भनौँ न नाम त लिनु पऱ्यो उहाँको म तपाईँको चाहिने के अरे गार्मेट में काम करते गार्मेट सिलसिला हमारे साउले तबाइने पूरा सब चाहिए तीन ठेक्का अथवा यह काम के सिलसिला चाहिए रेडीमेड गार्मेट लाइन को काम करने मदेश मार्फत बड़ मदेशर गए तेस पीछे मैंने यता गदेशम चाहिए लुक छिपी करें भनम न काम गरियो पहिले चाहिँ तपाईँले बुम्बईमा सिकेँ भन्नुभयो हजुरले हजुर हजुर कति समय सिक्नुभयो तपाईँले त्यहाँ मैले त्यहाँ सिकेँ तपाईँको लगभग आठ नौ वर्षै सिकेँ म त्यहाँ बसेँ म पहिला बिहान गर्दै म सानै उमेरमा गरेँ कति वर्षको उमेरमा जानुभएको थियो बाइस वर्षको उमेरमा गाउँ हो हजुर त्यसपछि उतै चाहिने काम सिकियो उतैबाट उतै उतै गरियो अनि पछि एकैचोटि चाहिने के अरे उहाँबाट काम सिकेर जानेर अनि एकैचोटि नेपाल आएपछि अनि नेपालमा चाहिँ काम गऱ्यो मेरो एउटा सानो पसल राखेको थिएँ पसल राख्दाखेरि अन्त डाँडा त्यो मैले चाहिँ त्यहीँ काम गर्दा गर्दै अन्त चाहिँ पछि बिचमा फेरि विदेश जाने भन्ने मेरो कुरो भयो कुरो भएपछि अन्त डाँडा म चाहिँ फेरि मेरो दाइको छोरालाई पसल छोडेर अनि म विदेशतिर गएर फेरि यही काम गरेँ गरे हो आफ्नै ठाउँमा भनौँ अथवा नेपालमै व्यवसाय गर्दा गर्दै हजुरलाई चाहिँ विदेश जाने रहर जाग्यो अनि विदेश जानु भयो हजुर हजुर विशेष गरी विदेश जानुको कारण चाहिँ के थियो हजुरको त्यतिखेर त विदेश जानको कारण हुँदा सबै साथीभाइहरू जाने अनि त्यहाँ यताउता गर्ने अनि रमाइलो भनौँ न विदेश जान पाएँ कस्तो होला भन्ने सोचाइमा लागेर हामी साथीभाइको ललयमा गइयो गएपछि अन्त उहाँ गएर पनि नराम्रो भएको राम्रै भएको अनि पछि चाहिँ लास्टमा के आयो भने अब चाहिँ नेपालमै जस्तो हामीले यहाँ लगा हामीले आफ्नो सिप उहाँ गरिन्छ त्यस्तै ते सिप नेपालमै गरेर होला हुन्छ भन्ने हिसाबले हामीले फेरि नेपालमै आफ्नो चाहिने सिपलाई चाहिने के अरे सदुपयोग गरियो त्यही हो पहिले चाहिँ तपाईँ साथीभाइहरू गइरहेको अवस्था कस्तो हुँदो रहेछ त भनेर लागेर जानुभयो परदेश गइसके पछाडि हजुरले कस्तो अनुभव गर्नुभयो उहाँ गएपछि त्यही हो अर्काको ठाउँमा बसे कस्तो हुन्छ भने अर्काले चाहिँ अब उनीहरूको भाषा अब पछि पछि त बुझियो भाषा बुझियो हामीले उनलाई पनि भन्न पाइयो उसैको भाषामा अब नत्र भाषा नबुझ्नेले त अब हामीलाई उसले के भन्छ कसो भन्छ हामीलाई त थाहा नै हुँजा, हुँजा, पसी पसी बुजी हो बुजी हो अब कहिले काम कस्तो हुन्छ के हुन्छ अब ढिलो आए यता उता यसो उसो गर्दाखेरि उसको भाषाको गाली गर्छ हामीलाई त थाहा नै पछि पछि त अब हामीले पनि त्यही उसको भाषा बुझियो बुझिएपछि अनि किन हाम्रो यस्तो काम पऱ्यो उस्तो पऱ्यो अब यस्तो हुन्छ कहिले सन्चो कहिले के हुन्छ भनेर चाहिँ उसलाई हामीले भन्न पाएर राम्रै भयो हजुर कति समय लाग्यो हजुरलाई परदेश गइसके पछाडि भाषा बुझ्नको लागि भाषा पुर्नको लागि त त्यहाँ त लगभग लागे छ महिना वर्षदेखि लाग्यो क्या अब त्यति बेलासम्म चाहिँ कसरी हजुरले काम गर्नुहुन्थ्यो भनौँ न काम गर्दै गर्दा चाहिँ त्यहाँ ग्राहकहरू पनि आउने गर्नुहुन्थ्यो होला अब यस्तो तरिकाले चाहिँ यो काम यो कपडा सिलाइदिए अथवा यो, यो बनाइदिए भन्दै गर्दा चाहिँ हजुरले कसरी काम गर्नुहुन्थ्यो अब यस्तो ग्राहक भन्दा आफ्नो पसल राखिएन आएर साउ मार्फतबाट चाहिँ काम गरिन्थ्यो साउ छुट्टै आफ्नो रुममा कटिङ सोरुममा साउ बस्थ्यो हामीलाई भित्र चाहिँ कारखाना हुन्थ्यो काखानामा चाहिँ गराएकोसित त्यसरी बोल्न यसो गरेर उसो गरेर यो ते भनेर चाहिँ हामीले उनीहरूसित बोल्न मौका पाइएन र आफ्नो काम हामी भित्र गरिन्थ्यो अनि एकैचोटि साउले के हो कसो भन्दाखेरि चाहिँ अब चाहिँ हामीले काम बुझाएर ल्याएर साउले दिन्यो साउले दिए राख्छ राखेपछि उसैले मार्फतबाट हुन्छ हामीलाई त्यसको सरकार भयो हजुर भाषा नबुझ्दा धेरै समस्याहरू भाषा नबुझ्दाखेरि त धेरै सरकार हुन्छ तर भाषा पनि फेरि कस्तो हुन्छ भने हामी त नेपाली धेरै नेपाली थियौँ नेपालीमा आफ्नै भाषा पनि उनीहरूको भाषा अझै पनि हामी मार्फतबाट उनीसित बसेर उनीसँग यसरी तपाईँ र म यसरी बसेर अन्तर्पातलले यस्तो भाषा हुन्थ्यो भने चाँडै सिकिन्थ्यो अझै पनि उनीहरूको भाषा चाहिँ अझै पनि हामीसित कन्फ्युज छैन क्या हामी त नेपाली नेपालीको हाम्रो चाहिँ ऊ थियो त्यही नेपालीमा बस्दाखेरि हामी नेपाली नेपाली बुझ्थ्यौँ उनीहरूलाई हाम्रो भाषाबाट उनीहरूलाई गाली गर्थ्यो उनीहरूको भाषाबाट हामीलाई गाली गर्थ्यो के गर्थे हामीलाई थाहा हुन्थ्यो नि हजुर त्यो भाषा नबुझ्दै गर्दाखेरि कहिले काहीँ काम बिग्रीको अवस्था आयो कि आएन हजुरहरूको अब खैतो त एउटा हाम्रो नेपाली चाहिने के अरे एउटा मगर हाम्रो कटिङ मास्टर उहाँले चाहिँ हामीलाई जाने होइन यहाँ यस्तै हो यिनीहरू यस्तै हो तिम्रो काम के कस्तो छ भने मैले विचार गर्ने तिमीहरू डराउनु पर्दैन काम खासै बिग्रियो बिग्रिएछ भने पनि म सम्हाल्छु तिमी पनि टेन्सन नगर भन्ने कुरो गर्थे अनि हामीलाई उतापट्टिको के कुरो केही पनि आएन क्या विशेष गरी तपाईँ परदेश गइसके पछाडि चाहिँ कति वर्ष जति उहाँ रोजगारी गर्नुभयो रोजगारी त यस्तो क्या सर म बम्बईबाट गएको है बम्बईबाट जाँदाखेरि म मेरो यस्तो थियो भने बम्बईमा जाने म एउटा चेक गर्ने मान्छे चेककार भन्छ क्या त्यसमा थिएँ त्यो हुँदाखेरि अनि उनीहरूले जाने मलाई जहा के अरे कपडा राति कति अर्डर छ त्यो साउले अर्डर गरेपछि त्यसको चेक गरेर गरे उसले प्याक गर्थे मिसिनले सबै उनीहरूले प्याक गर्थे प्याक गरेपछि अनि प्लेनमा लिएर छोडेर तपाईँ तपाईँले मगाउनु भन्छ भने तपाईँको साइन लिएर आउनु म साइन लिएर उहाँको मेरो साउलाई देखाएपछि ओके भन्नु त्यही हो काम भनेको त ऊ मेरो यो सिलाउने काम चाहिँ गर्नु सिलाउने काम त बिच बिचमा त चेक भयो त्यो स्याम्पल ब स्याम्पल त फेरि मैले बनाएर चाहिँ उताबाट त सिक्नको आउँछ मेजरमेन्ट त्यो मेजरमेन्ट हेरेर मैले स्याम्पल बनाएर त्यहाँबाट चाहिँ अनि त्यो अनुसारले यो गर्ने यो गर्ने भन्ने हुन्थ्यो क्या हजुर तपाईँ इन्डियामा त्यो काम गर्दै गर्दा चाहिँ यो सिप सिक्न चाहिँ कति समय लाग्यो हजुरलाई लाग्यो मलाई त अब अब बाइस वर्ष भने चाहिँ लायो ला ते त्यही दुई तिन वर्ष मैले पुरा काम कोर्टसोट सबै सिकेको मैले होइन हो सिलाइ यताउता अनि यो कुर्था सुरुवाल नेपाली यताउता सिकेको चाहिँ नि लगभग भयो भनौँ न अब त बुढो पनि भइयो अब पैँतिस चालिस अडचालिस वर्ष भइयो क्या तिस साल्यो म हजुर त्यति बेलासँग अब सानो गरियो यही पेसा छु म अन्त अरू बाहिर अह अरू कुनै पेसा मेरो केही छैन हजुर नेपालमा बसेर हजुरले सानो व्यवसाय गर्दै गर्दा चाहिँ परदेश जानुभयो परदेशबाट आइसके पछाडि चाहिँ फेरि परदेश जान किन मन लागेन हजुरलाई अब नेपालमा चाहिँ अब जस्तो अब उहाँ गएर चाहिँ दुनियाँ यताउता चाहिँ उनीहरूको कर... अब गाली अब न कति ऊ गर्छन् हामीलाई कति हेप्छन् चेप्छन् त्यो हिसाब भन्दा mm. आफ्नो ठाउँमा बसेर चाहे जतिसुकै सानो एउटा व्यापार गरे पनि आफ्नै गाउँका नेपाली दाजुभाइसित बरू जति बाजे पनि आफ्नै गाउँका नेपाली दाजुभाइसित बाजेर गरेर अब हिसाब किताब गरेर चाहिँ यहीँ आफ्नो जानपरिवार राखेर खाना यताउता पाइयो भने विदेशको टस अब भनौँ न कति हामीलाई जाने के अरे हेप्नी चेप्नी गर्छन् त्यो स्थितिले अनि जान मन लागेन हजुर प्रदेशमा गर्ने त्यो व्यवहार त्यो भनौँ न बोल्ने तरिकाहरू चाहिँ हजुरलाई मन पराउनु हजुर फर्केर तपाईँले परदेशमा गर्दै गर्दा अनि चाहिँ नेपालमा गर्ने काम भनौँ अथवा नेपालमा गर्दै गर्दा चाहिँ एउटा भिन्नताको हिसाबले भन्नुपर्दा चाहिँ हजुरले कसरी भन्नुहुन्छ उहाँ गर्ने काम अनि यहाँ गर्ने कामलाई यस्तो गर्ने काम र यहाँ गर्ने काम भन्दा पनि जस्तो हामीले यहाँ काम यहाँ काम गरिन्छ उहाँ पनि त्यही काम गर्ने हो उहाँ गरिन्छ हामीले त्यही यहाँ गर्ने हो कस्तो भने नेपालमा बसेर आफ्नै जन्मभूमिमा चाहे जाने नेपाल अधिराज्यभरि त आफ्नो हो नि होइन जुनसुकै कुना गएर काम गरेर खाना पानु यो त नेपाली हो भन्ने कुरो गौरव सबैलाई हुन्छ हुन्छ कि हुन्न त्यो हिसाब किताबले उहाँ गर्नुभन्दा आफ्नो कोही पनि हुँदैन अब तपाईँलाई देख्ने भने तपाईँलाई हाई हेलो भनियो तपाईँको आफ्नो धुनु हुन्छ मेरो आफ्नो धुनु हुन्छ अब गाह्रो साँगुरो पर्दाखेरि अब तपाईँलाई चाहिने के अरे कस्तो हुन्छ भने तपाईँलाई भेट्न म त मैले तपाईँलाई आज चिन्यो भने भोलि बिहान मैले चिन्न तपाईँले देख्न पाउँदैन त तपाईँ आफ्नो पेसा हुनुहुन्छ आफ्नो काममा तपाईँ कुन ठाउँमा हुनुहुन्छ म कुन ठाउँमा हुन्छु त्यतिखेर त मोबाइलको हाम्रो त्यति चलन थिएन त्यतिखेर म जाँदाखेरि अहिले त मोबाइलको कन्ट्याक्टले फोन गरेर हेलो यताउता भन्न पनि सकिन्छ त अहिलेको त एकदम सजिलो भनौँ क असजिलो के छ अहिले गरिहाल्यो भने थाहा छैन हाम्रो पाला जाँदाखेरि हामीलाई चाहिँ त्यो मोबाइलको कुनै केही उ थिएन तपाईँलाई आज भेट्टियो भने अनि तपाईँलाई चाहिँ हामीले उस्तै पऱ्यो जतिसुकै दुःख परे भने तपाईँलाई भेट्न न तपाईँसित सहयोग नपाउने हिसाब किताब हुन्थ्यो अब तँ हुन्थ्यो तँ भएको आफ्नो नेपालमा त अब तपाईँको के हुन्छ भने काम गरे अब केही यताउता भयो भने सहयोग माग्ने त झ्यापी त हामी त नेपाली नेपाली भाषा बुझिन्छ नेपाली नेपाली हामी सहयोग मागिन्छ उहाँ भनेको त भाषा नबुन्ने हो त्यही हिसाबि तलाई सबभन्दा राम्रो नेपालमै ठिक आफ्नै आफ्नै ठाउँमा धेरै राम्रो हो तपाईँ परदेशबाट आइसके पछाडि चाहिँ आफू जन्मेकै ठाउँमा यो व्यवसाय सुरु गर्नुभयो कि कहाँ सुरु गर्नुभयो म परदेशबाट आएपछि आफ्नै ठाउँमा पनि मैले पसल गरेँ हजुर कति वर्ष गर्नुभयो आफ्नै ठाउँमा मैले विदेशबाट आएपछि लगभग दुई वर्ष तिन वर्ष मैले आफ्नै ठाउँमा पसल गरेँ हजुर अनि त्यसपछि अनि त्यहाँबाट चाहिँ नि अब आउने ठाउँमा नबसेर अनि म चाहिँ नि यही हिसाब मेरो घर पोखरा पनि छ हजुर मेरो दाई भाउजूहरू सबै हुनुहुन्छ हाम्रो अघि मैले हजुरलाई भनेको हाम्रो चाहिँ अंश त्यहाँबाट छुटेको छुटेपछि यहाँबाट म पोखरा आएको थिएँ पोखरा आउँदाखेरि अनि त्यहाँ चाहिँ नि यो गोलकोटमा यो गोलकोटमा चाहिँ कसरी यो व्यवसाय सुरु गर्नुभयो हजुरले गोलकोटमा यहाँ म खास पहिला एकचोटि कारियर कामहरू आए थिएँ हजुर होइन कारिगर कामहरू आउँदाखेरि अन्त चाहिँ नि यहाँको अब इष्टमित्र दाजुभाइ सबैले चाहिँ नि अब उहाँ गर्नु र यहाँ गर्नु एउटै हो होइन यहीँ गरे राम्रो होला भन्ने चाहिँ नि सल्लाह सुझाव दाजुभाइहरूले दिनुभयो त्यसपछि त्यसपछि अन्त मैले यहाँ पसल गरेँ धेरैको सरसल्लाह लिइसके पछाडि उता नगर चाहिँ सोच गरियो अब पसल राम्रै छ ठिकै छ केही छैन अब काम पनि काम राम्रै भइरहेछ तपाईँले यो गर्ने व्यवसायमा चाहिँ समस्याहरू कतिको आउने गर्दछन् समस्या त खासै त्यस्तो समस्या त हुँदैन आफ्नो काम मार्फत आफ्नो कामबाट भर पर्छ अब काम ठीक छ भने समस्या त्यति आउँदैन अब कामै अब काम ठीक छैन यताउता छैन भने अब के समस्या चाहिँ नि त्यति त जहिले पनि त काम ठीक छैन काम ठिक छैन भन्छ समस्या त आउँछ काम ठीक छ भने समस्या भन्ने कुरो अब सबै साथीभाइहरू इष्टमित्रले अहिलेसम्म कुनै समस्या देखाउनु भएको छैन इष्टमित्रहरूले साथीभाइहरूले समस्या भन्दा पनि तपाईँहरूले त्यो काम गर्ने कहिले काहीँ अब मेसिनहरू पनि बिग्रिनु हजुर अहिले हाम्रो यहाँ एउटा बागलुङको आउनुभएको थियो एउटा मेसिन बनाउनु भाइ अहिले उहाँ विदेशको प्रोसेस चलेर अहिले विदेशमै जानुभयो छ जान्छु भन्नेमा हुनुहुन्छ अब अब भने यसो मेसिन सिसिन बिग्रियो यताउता भयो अग्रम बर्गम भयो अब भने साह्रै खाँचो छ सा बाग्लुङै पुग्नुपर्ने दुःखै त्यही छ क्या अब हजुर अहिलेलाई तँ छ बागलुङ पुग्नु पर्ने बाग्लु यहाँ बनाउने मान्छे छैनन् बाग्लुङमै पुग्नुपर्ने अहिले समस्या तँ छ एउटा तपाईँले यो व्यवसाय गर्दै गर्दा चाहिँ समाजले भनौँ न हर एक पेशा करने व्यक्ति समय छुट्टी दृष्टिकोण हेने ग तेसा सामज कृष्टिकोण हेरे को पाने भाई, गर्दे -गर्दे को भाई को अब तू तो सा मिठो प्रास्ना करूँ तर भोलीहन कहीं बसने के हो सज यहाँ दमई कहीं भन्दे हज़ार अंदे न रही है अब यह कस्ट कि हमारे ठावन हजुर फुटोल बर्गमा त छैन तर पनि यहाँ त अलिकति भेदभाव रहिचा रहिचा अब त कस्तो किसिमले भन्ने यसमा यसोमै कुरो छोडिदिनुहोस् होइन अहिले पनि तपाईँले त्यस्तो भोग्दै आउनुभएको छ हजुर त्यस्तो भोगिएछ भनौँ चा। न समाज अलिकति मान्छे खोइ यो त के हो कसो मैले यो बाहिरबाट आएको भन्ने सोचै मान्छेमा हुँदोरहेछ कि अथवा के हुँदो रहेछ अब त्यसमा थाहा भएन है तर अलिकति सोचाइमा यहाँको मान्छेहरूको सोचाइमा अलिकति नकारात्मक हिसाब किताब रहेछ भन्ने कुरो तर अन्त कतै म धेरै ठाउँमा बसियो है यस्तो थिएन तर यहाँ रहेछ भन्ने कुरा अलिकति हजुर अहिलेको यो अवस्थामा यो समयमा आउँदा पनि हजुरले त्यस्तो र धेरै मान्छे त्यस्तो हुनुहुन्न यहाँ धेरै मान्छे अलिक राम्रो हुनुहुन्छ तपाईँले उहाँ आफ्नो ठाउँ छोडेर यहाँ आइसके पछाडि चाहिँ सुरु सुरुमा चाहिँ हजुरलाई यहाँ चाहिँ यो पसल स्थापना यो व्यवसाय सुरु गर्दै गर्दा चाहिँ कस्ता कस्ता समस्याहरू आयो हजुरलाई पनि आफूले भोगियो होइन गरियो अब चाहिँ कस्तो हुन्छ नेपालमा नेपाली भएर गरे गरेर गरे खान पाउनु पर्छ जुनसुकै कुना बसे पनि होइन ताकि यहाँका मान्छे पनि फेरि कुनै मेरो ठाउँमा गएर अथवा कुनै अन्य ठाउँमा गएर पनि रोजगार गरेर खाइरहेछन् होइन एउटा बोलीको बोली वचनको एउटा प्रभाव हो कुनै ठाउँ कहिले सधैँ भन्ने चिज चाहिँ कस्तो हुन्छ भने सधैँ एकनाश हुँदैन कहिले कहिले कसैको मुड बिग्रेको हुन्छ कहिले कहिले कसैको के हुन्छ अब त्यसमा यस मेरो गोरुको बाह्रै टक्का भने यो यस्तै हो भने चाहिँ हेप्न चेप्न र गर्न चाहिने नमिल्ने हो होइन अब त्यस्तै हो मिल् तर अब धेरै दुःख कष्ट त अब हुन्छ भयो भन्दैमा अब मिल्नु पऱ्यो अब जहाँ बसिन्छ त्यहाँको समाजलाई मान्नु पऱ्यो मिल्नु पऱ्यो होइन हजुर तपाईँ भन्ने ठाउँमा भन्नै पर्यो धेरै समस्याहरू आए पनि अब समाधान गर्दै अगाडि चाहिँ बढ्नु नै पर्दैन हजुर हजुर बढ्नु पर्यो होइन अब कसैले भनेशेष गरी तपाईँ वैदेशिक रोजगारीमा गइसके पछाडि चाहिँ उहाँ काम गरिसके पछाडि चाहिँ हजुरलाई नेपालमै पनि केही गर्न सक्छु भन्ने एउटा आर्ट चाहिँ सिर्जना भयो र यस्तै सिर्जना भएर आफ्नै नेपालमा आफ्नै गाउँ भन्दा पनि के अरे पराइ गाउँ आफ्नो प्यारो भने गर्छु र व्यवहार गर्छु भन्ने उद्देश्य मलाई जागेर म उहाँबाट छोडेर म खास यहाँ कारिगर काम गर्नु आएको मान्छे हुँ होइन यहाँ काठमाडौँ का काम गर्नु आएको हुँ त्यहाँबाट कारिगर काम गर्दाखेरि अन्त डाँडा मैले चाहिँ एउटा पसल गर्छु है म भनेपछि हुन्छ गर्नुहोस् नेपालमा गरेर खाना जहाँ पनि पाइन्छ भन्ने सुज सल्लाह सुझाव आयो त्यसपछि यताबाट मैले चाहिँ आफ्नै पसल मैले त्यो सेरामा आफ्नै पसल राखेँ त्यहाँबाट चाहिँ त्यहाँ राख्दा पनि मलाई त्यहाँ घरबेटी पनि बहुत राम्रो हुनुहुन्थ्यो घरबेटीबाट पनि मलाई बहुत राम्रो थियो फिलहाल अहिले आएर म जहाँ बसेछु नि उहाँ घरबेटी पनि एकदमै मेरो त बाउ जस्तै जहाँ दोकान राख्छु पनि मेरो बाउ जस्तै हुनुहुन्छ म गर्वको साथ भन्छु कि मुलदिनँ पाँच छ वर्ष भयो त्यही घरमा एउटै घरमा कोठा छ एउटै घरमा दोकान छ मेरो तपाईँले अगाडि पनि भनिहाल्नुभयो इन्डियामा चाहिँ काम सिक्नको लागि चाहिँ मलाई दुई तिन वर्ष लाग्यो भनी पनि हाल्नुभयो हजुरले हजुर हजुर अब कुनै एउटा सामान्य व्यक्तिलाई चाहिँ काम सिक्यो मैले पनि यो व्यवसाय गर्छु पहिला चाहिँ सिप सिक्छु भनेर लाग्यो भने चाहिँ कति समय लाग्छ जस्तो लाग्छ हजुरको विचारमा यो सर हजुरलाई एकदम मिठो क्वेसन गर्नु यो चिज कस्तो भने आफूमा भर पर्छ सर हजुर आफूमा भर आफूमा भर पर जति चाँडो चाहिने आफूले चाहिने दिमागमा टिप्न खोज्यो हजुर त्यति चाँडो आउँछ होइन अब हे आज सिकिएछ हे भनी यताउता गर्यो भने तिन चार वर्ष तपाईँलाई लाग्छ लाग्छ त्यस्तो अलिकति हेल्थ हेल्थ चक्राइ भने दिमागमा सोचेर काम गऱ्यो भने दुई वर्ष तिन वर्ष तपाईँको चाहिने काम हामीले गर्दाखेरि त कारियर काम गर्दाखेरि अब त्यो त्यतापट्टि कटिङको ध्यान नदिएर हामीले चाहिने अब 2-3 वर्ष चार वर्ष लगायो होला हामी अब उस्तै उस्तै बच्चाकै भनौँ न केटाकेटी पाएन जस्तो हिसाबी त भयो तर कस्तो हुन्छ भने यसलाई म गर्छु यो पेशा हो यसले पनि मलाई गर्छ भन्ने किसिमले तँ पछि लायो भने र मनमा लियो भने धेरै होइन दुई वर्ष तिन वर्षमा सिकिन्छ सर हजुर पहिला आफूले चाहिँ मिहिनेत गर्नु मेहनत गर्नु मैले जुन काम गर्छु त्यो काम मलाई चाहिँ यही कामबाट मलाई हुन्छ भनेर त्यो लागिपऱ्यो भने मान्छेले जसरी पनि उत्रिन्छ क्या हजुर विशेष गरी यो वर्तमान समयमा गलकुटमा हेर्ने भने पनि यो टेलरिरिङ व्यवसाय सञ्चालन गरेर बस्नुभएका धेरै व्यक्तिहरू हुनुहुन्छ एक हिसाबले भन्दा चाहिँ यहाँ व्यवसायको प्रतिस्पर्धात्मक माहौल पनि रहेको छ यो प्रतिस्पर्धाको बजारमा चाहिँ हजुरले व्यवसाय सञ्चालन गर्दै गर्दा चाहिँ कस्तो अनुभव पाउनुभयो कत्तिको सजिलो कत्तिको गाह्रो प्रतिस्पर्धा रहेछ सर यहाँ प्रतिस्पर्धा छ होइन हाम्रो कतै पनि बुटोल बरघाट काठमाडौँ तपाईँको चाहिने भैरवा कतै पनि प्रतिस्पर्धा यो जुन भन् प्रतिस्पर्धा के भन्नुभयो त्यो छँदै छैन जसले पनि गर ठिक छ भनिदो रहेछ यहाँ अलिकति के रहेछ भने एकदम चाहिने कम्पिटिसन होइन कम्पिटिसनको माहौल यहाँ रहेछ कसैले गरेको अलिकति हेर नसक्ने कसैले यस्तो गरे यता यता यहाँ चाहिँ अलिकति त्यस्तो रहेछ हाम्रो उतापटी जस्तो जो तपाईँ तपाईँ त काठमाडौँ जानुहोस् यो प्रति कसैलाई पनि टेलरै भए पनि कुनै गुन्जास छैन क्याको सहज भएको छ हुने गर्दछ भनौँ अथवा कस्तो अनुभव पाउनुहुन्छ त्यही त अनुभव त्यही हो अलिकति चाहिँ प्रतिस्पर्धामै चल्ने यहाँ चाहिने यताउता मान्छे यसो उसो त्यही हिसाब किताब मात्रो रहेछ अन्त धेरै कुरो नगरौँ होइन विशेष गरेर यो टेलरिङ सेन्टरमा भनौँ अथवा यो व्यवसायमा चाहिँ यो मूल्य निर्धारणको कुरा पनि गर्दै गर्दा चाहिँ कुनै टेलरिङ सेन्टरमा चाहिँ अलि थोरै मूल्य हुने कुनैमा चाहिँ थोरै बढी पनि हुने गर्दछ मूल्य निर्धारण चाहिँ हजुरले कसरी गर्ने गर्नुहुन्छ त यता सुन्नु हाम्रो रेट लिस्ट बनाउनुपर्छ यहाँको टेलर समिति अध्यक्ष सदस्य पनि हुनुहुन्छ होइन हाम्रो यो चाहिँ गाविसमा मिटिङ पनि गरेर चाहिँ यताउता गरेर रेट एउटै लिस्ट बनाएर हाम्रो पसल पसलमा पनि छ है हजुर अब यो कस्तो हुँदो रहेछ भने अलिकति काम फल्ला कहाँ अलिकति धेरै भयो भने ग्राहक तान्ने मेसो अब म यति यहाँ बनाइदिन्छु भन्ने र अनि त्यहाँबाट चाहिने कोहीले सस्तो पनि गरिदिने कहिले चाहिने के अरे योभन्दा रेट हुँदैन भन्ने हिसाबिता गर्नु हुँदो रहेछ मैले धेरै मेरै पसलमा पनि धेरैले कुरो गरेँ फल्ला कहाँ यतिमा सिलाउँछन् अब तपाईँ तिमी यतिमा भन्छौ भन्ने पनि कुरो गरेँ अनि मैले के भन्छु भने त्यस्तो सस्तो पाउनुहुन्छ लैजानोस् भन्नुहुन्छ मेरो त बिल छ बिल छ बिलमा मैले जुन रेट काट्छु त्यो रेट हुन्छ र मेरो पसल आडामा मेरो कुशल फ्यान्सी पसल हुनुहुन्छ युवराज गौतम वाले पनि भन्नुहुन्छ रेट जुन रेट हुन्छ एउटै रेट हुन्छ होइन सस्तो महँगो भन्ने कुरो त अब त छुट्टै छ तर रेट एउटै छ रेट एउटैमा काम गर्छन् भन्ने कुरो उहाँले पनि अलिकति कुरो हमें मूल्य घटी बड़ी को कारण ले ग्राहक छुट्टे कि प्रभाव पड़ने इस हजार को व्यवसाय में नकारात्मक असर पर अब उन्हीं कहीं स्थिति के हो तर मैं काम को ऊ छैन काम त हुन्छ भए पनि मैले चाहिँ त्यहाँ रेट घटाएर यो फल्ला कहाँ यसो उसो भन्छ नि भन्दाखेरि अनि तपाईँलाई जहाँ सस्तो हुन्छ त्यहाँ गराउनुहोस् भन्ने कुरो हुन्छ त्यहाँबाट कोहीले विचारा मन विचारा पनि भन्नुहुन्छ कहिले चाहिने के भन्नुहुन्छ अनि त्यहाँबाट पछि चाहिने त्यस्तै हिसाब हुन्छ क्या अब भोलिको दिनमा चाहिँ तपाईँले यो आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ अब अझै पनि अब हेर्नुहोस् अब उमेर त अब यस्तै भयो होइन अझै पनि के भन्नु राम्रो गर्छु राम्रो हिसाब किताब गरौँ र पसल अझै जाने कि राम्रोसँग चलाउँ र यसै मैले अरू साथीभाइहरूलाई पनि भन्छु होइन क राम्रोसँग गर्नुहोस् पेसा भनेको सबैको एउटै पेसा एउटैले एउटै पेसा गर्ने होइन जानेको दाजुभाइले यो पेसा गर्ने अरू नजानेकाले अरू कुनै पेसा गर्नुहोस् होइन यसमा कसैमा प्रतिस्पर्धा नहोस् कम्पिटिसन नगरौँ मिलाम जुलाम अझै पनि बैठक राखौँ होइन मिटिङ राखौँ सबैले एउटा रेट गर्नुहोस् एउटा रेट गरेपछि त्यही रेटमा सबै जाम गएर चाहिने फल्नाले यति फल्नाले यति फल्नाले यति फल्नाले यति नभन्ने हिसाबको रेट गरौँ गरेर आफ्नो यो सिप जुनै पनि सिप मान्छेले एउटा चाहिने प्लेन चलाउनु पनि एउटा सिप हो गाडी चलाउनु पनि एउटा सिप हो तपाईँको चाहिने के अरे कुनै गाडी यताउता बनाउने कुनै पनि चिजको सिप हो क्या सिपको सदुपयोग गरौँ र यसैबाट आफूलाई हुन्छ भने र हुन्छ भने हुन्छ भने चाहिँ आफूले मनमा राखेर एउटै व्यापार गरौँ एउटै व्यापारमा एउटै लगनशील गरौँ एउटै काम गरौँ र यसरी राम्रोसँग चाहिँ नि कसैले यति कसैले यति कसैलाई यति कसैलाई पनि नगरौँ होइन गरेर बा म बाहिरको मान्छे पनि गरेर जहाँ पनि खान पाइयो तपाईँ यहाँहरू पनि बाहिर जान हाम्रै ठाउँमा गरेर गरेर खान सक्नुहुन्छ होइन त्यो आफ्नो क्षमता हो र आफ्नो चाहिँ के अरे हिक्मत हो हिक्मतले गरेर खान जहाँ पनि पाइयो क्या होइन त्यही हो तपाईँले यो आफ्नै ठाउँमा गर्दै गर्दाको व्यवसाय अनि यहाँ आइसके पछाडि गर्दै गर्दाको व्यवसायमा चाहिँ यो बजारको स्थिति हेर्दा चाहिँ कसरी लिनुहुन्छ उहाँको बजार अवस्था अनि यहाँको होइन सर बजार भनेको जहाँ पनि एउटै बजार हो एउटै व्यवस्था होइन बजार होइन बजार त म त तपाईँको हेर्नुहोस् एउटा म हिसाबले यहाँ बसे तापनि मैले मान्छु मेरो ठाउँको मैले हेर्दा म यो ठाउँ एकदम एकदम राम्रो ठाउँ र रा एकदम हावापानी तपाईँको जुनै सुकै पनि होइन त्यो ठाउँ एकदम ठिक ठाउँ मैले यो मान्छु म जन्मेको ठाउँ हुँदा धेरै गौरवशाली ठाउँ यो मान्छु मैले तर यो ठाउँमा चाहिने एउटा के रहेछ भने कसैलाई पनि हिसाब किताबमा चाहिने गरेर खानुपर्छ चा है पाउनुपर्छ भनी धेरै मान्छेमा यहाँ मैले कुरो सुने बाहिरको मान्छे भनेर पनि हुँदैन यसले गरेर खान पाउनुपर्छ यताउता ऊ गर्न पाउनुपर्छ भन्ने कुरो धेरै इष्टमित्र छरछिमेकी साथीभाइहरूसित मैले बुझेँ होइन ठाउँ भनेको त हुन्छ जहाँ गए पनि त ठाउँ नै हो त्यो ठाउँमा चाहिने त्यो ठाउँलाई चाहिने के अरे राम्रोसँग चाहिने यताउता गरेन र राम्रो हिसाबले गरेन भने कुनै पनि ठाउँमा गए पनि त्यो ठाउँ काम लाग्दैन त्यसलाई होइन र आफ्नै ठाउँ किन होस् तर पनि जहाँ बसे पनि विदेशमा बसि हेर्नुहोस् विदेश बस्यो भने यो आफ्नो ठाउँ जहाँ बसे जुन घरमा बसिन्छ नि त्यो घर आफ्नो हो भनेर बस्नु पऱ्यो क्या होइन यो ठाउँ मेरो ताकि म जाने भोलि आएन जाने बाहिरको मान्छे हो भने यो ठाउँ त म यहाँ बसिसकेपछि यहाँको नुन पानी खाइसकेपछि यो ठाउँ त मेरो भन्नु पऱ्यो नि मैले परेन हो त्यो हिसाब किताब ठाउँ जहाँ गएँ भने आफू गुना हो क्या हमीक्रम को अंत्य में आईपुगे अंत्य में रेडियो सुनेर बसि भाग श्रोता चाहन श्रोता मे भाज व्यवसाय में कसली कसैला जाने बाहर बड़ आक हेन तेन नभनिदिनु होला म नभएँ अन्य कोही पनि के नभन्नुहोला र राम्रोसँग चाहिँ जति यो सिलसिलामा व्यापार गरेर बस्नु भयो सबैले यो पनि हाम्रै मान्छे भोलि यसको ठाउँमा जानु पनि पर्छ यसको ठाउँमा गएर हामीले पनि पसल भनौँ कुनै मेरा आफ्नो मान्छे पनि छन् ऊ आए उसलाई हामीले संरक्षण गर्नुपर्छ गर्नुपर्छ मिलाम खाम भनेर चाहिँ व्यापार गरिदिनु होला र त्यसैमा साथीभाइ जहाँ पनि साथीभाइ मान्नुपर्छ र इष्टाइभित्र मान्नुपर्छ मेरो भनाइ त्यही हो साथीभाइलाई कसैले पनि यो यस्तो र ह्यान र त्यहाँ भनेर भनिदिनु भएन त्यति मान्छे सबैलाई त्यहाँ समान व्यवहार सम्मान व्यवहार गर्नु पऱ्यो क्या चाहे जोसुकै होस् क्या सम्मान व्यवहार गरिदिनु पऱ्यो त्यही नै हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र सम्वादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हवस् धन्यवाद श्रोता आज हमी कार्यक्रम परिवर्तन का आवाज में रहे परिवर्तन संवाद में स्थायी घर बर्दघाट भई हाल बनी गलकुट नगरपालिका वार्ड नंबर तीन मा न्यू बुटोल फेमस टिलरिंग सेंटर संचालन करते आमू सुनामी संगाका कारम परिवर्तन का आवाज को लगी छुटाइय निर्धारित समय सकने लगे तैयले कार का आवाज सुन्न भो कार्यक्रम सुनी सके तस्तो कृपया सुझाव सलाह रिया द प्रति को स्टूडियो को टेलीफोन नंबर शून्य अड़सठी चार बारह शून्य तिरचालीस में फोन करी प्रतिक्रिया दिन सकून देर रेडियो सुनेर सात दिन भ्रोता तैयला धन्यवाद प्रविधि रहने मित्र निराजन बगाले विशेष आभार व्यक्त करते आज कु श्रृंखला मशाल विज्ञापन आज्ञा चाहूँ ज्ञान सूचना और मनोरंजन को लामुदायिक रेडियो गलकुटे एफ एम एक सौ दुई नमस्कार